रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लू रेडियो अर्पण कम डट एनपी मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको विहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ अर्याल पूर्वी चितवनको पिप्लेमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पिप्ले नौ झूरझुरेमा जुर नानगढ़बाट हेटौनाका लागि छुटेको ना तीन ख तेह्र नम्बरको बसको ठक्करबाट भण्डारा आठका एक्काइस वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको बसको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारका क्रममा चितवनको मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर दिने बस र बसका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रण त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा एघार थाना भर्याङमा भएको सवारी दुर्घटनामा अर्का एकजनाको ज्यान गएको छ ज्यान जानीमा हेटौँडा दशका चौवालिस वर्षीय ध्रुव गहतराज रहेका छन् वीरगंजबाट काठमाण्डुका लागि छुटेको ना चारख पचास पचहत्तर नम्बरको ट्रकले हेटौडातर्फ जाँदै गरेको ना सोह्रप बयासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गहतराजको घटनास्थलमै गहत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ माछा मार्न गएका एक वृद्धको खोलाले बगाएर ज्यान गएको छ दुम्कीवास दुईका पचहत्तर वर्षका अतल सिंह राक्ष मगरको विनय खोलाले बगाएर ज्यान गएको हो ढुङ्गामा अड्किएको जाल झिक्न खोज्दा खोलामा पस्दा उहाँलाई बगाएको स्थानीय पवित्र जीषीले जानकारी दिनु छ माछा मार्न गएका मगरको सब दुम्कीवास एकमा फेला परेको थियो चितोवनमा वर्षासँगै विभिन्न खालका रोगको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितोवनमा पनि भाइरल ज्वरोका साथै जन्डिस उच्च ज्वरो रूगाखोकी टाइफाइड मेनेन्जाइटिस लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितोवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपीडी सेवामा दैनिक नौ सयको हाराहारीमा बिरामी आउने र सयभन्दा बढ़ी नयाँ बिरामी भर्ना हुने गरेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभएको छ नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पताल ले 45 बेड सहितको वार्ड थप गरेको लम्सानले बताउनु भएको छ चितोवन जिल्लामा छिमेकी जिल्लाका साथै भारतबाट समेत बिरामी आउने गरेका कारण विरामीको चाप बढ़ेको चिकित्सकहरूले बताएका छन् ठूला ठूला अस्पताल र देशकै समेत केन्द्रबिन्दु भएका कारण धेरै विरामी उपचारका लागि चितोवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोगको संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिको काम गरिरहेको जनस्वास्थ्य प्रमुख के गोदारले बताउनु कृषिलाई आधुनिकीकरणको नाममा रासायनिक विषादी आयात उत्पादन र प्रयोगमा लगानी गरेर आम सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड़ गरेको कृषकहरूले आरोप लगाएका छन् रासायनिक विषादीमा गरिने लगानीलाई निरुत्साहित गर्दै मानव स्वास्थ्यको हित हुने गरी कृषिको आधुनिकीकरण गर्न सुझाव समेत दिएका छनृ प्रांगारी कृषि उत्पादक सहकारी संस्था लिमिटेड फूलबारी र राष्ट्रिय कृषक समूह महासंघ चितवनले आयोजना गरेको क्षमता अभिवृद्धि तथा नीतिगत बहस मार्फत दिगो खेती प्रणालीको प्रवर्धन प्रांगारिक कृषि विषयक गोष्ठीमा सहभागीले यस्तो सुझाव दिएका हुन् नेपालमा वार्षिक तीन मेट्रिक टन विषादी भित्रिने गरेको बाली संरक्षण निर्देशनालयको तथ्याङ्कमा प्रस्तुत गर्दै विषादीमा गरिने लगानीको अन्त्य गर्नुपर्नेमा जोड़ दिएको छ जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका सन्तोष पौडेलले प्रांगारिक कृषि सम्बन्धी नीतिगत व्यवस्था र यसको प्रवर्धनमा जिल्ला कृषि विकास कार्यालय चितवनको प्रयासबारे जानकारी दिनुभएको थियो कृषकका समस्या सरकारी नीति र समाधानका उपायबारे राष्ट्रिय कृषक समूह महासंघ चितवनका अध्यक्ष लेखनाथ पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभयो यस्तै प्रांगारिक कृषिका अनुभव अवसर समस्या र चुनौतीबारे प्रांगारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभयो प्रांगारिक कृषिमा पराग जीवहरूको भूमिका बारे विश्व पराग सेचन परियोजनाका म्यानेजर केदार देवकोटा र प्रांगारिक कृषिका उपलब्ध प्रविधि र सम्भावनाबारे प्रांगारिक कृषि कार्य चितवनका वसन्त राणा भटले कार्यपत्र प्रस्तुत गर्नुभयो राष्ट्रिय मल नीति दुई हजार अन्ठाउनले समेत विषादीको उचित एवं सन्तुलित प्रयोगमा प्रोत्साहन गर्न उल्लेख गरे पनि नीति विपरीत कार्य भइरहेको भन्दै सहभागी कृषकले आपत्ति जनाएका छन् मानव स्वास्थ्यलाई ख्याल राख्दै समयमै प्रांगारिक खेती प्रणाली अवलम्बन गर्न समेत उनीहरूले आग्रह गरेका छन् व्यावसायिक प्रवर्धनका लागि पूर्वी चितवनको रत्नगरमा आज शुक्रबार स्वीमिङ पुल पार्टीको आयोजना गरिएको छ भर्सटाइल ग्रुपको सहकार्यमा हंस मनोरञ्जन केन्द्रले आयोजना गर्ने सो पार्टीमा नेपालका ख्यातिप्राप्त र्यापर मानस घले लगायतका पप कलाकारहरूको प्रस्तुति रहने हंस मनोरञ्जन केन्द्रका अध्यक्ष दिनेश कुमार चुगेले जानकारी दिनुभएको छ कार्यक्रमका बारेमा हिजो केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको छ आज दिउँसो साढे बजेदेखि राति आठ बजेसम्म हुने सो सांस्कृतिक माहौलमा चितुमुनका पप गायकहरू डीजे जीवन डीजे एरिनाको पनि प्रस्तुति रहने अध्यक्ष चुकेले जानकारी दिनुभएको छ हंस मनोरञ्जन केन्द्रको प्रवर्धनका लागि युवा युवतीलाई लक्षित गरेर पूर्वी चितवनमा नै पहिलो पटक स्विमिङ पुल पार्टीको आयोजना गरिएको वहाँले बताउनु भएको छ प्रति टिकट दुई राखिएको सो कार्यक्रममा एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ सो सांगीतिक पार्टीसँगै स्वीमिङ पुलको पनि मजा लिन सकिने अध्यक्ष चुकेले जानकारी दिनुभयो केही हप्तादेखि नवलपरासीको त्रिवेणी सुस्तामा आतंक रहेको पाटे बाघ चितवन राष्ट्रिय निकुञ्जको हात्तीसहितको टोलीले नियन्त्रणमा लिएको छ एकजना एक महिला र करिब दशवटा पशु चौपाएको ज्यान लिएको बाघलाई नियन्त्रणमा लिन करिब दश दिन अघि हात्ती सहितको टोली परिचालन गरिएको थियो त्रिवेणी छको ठुटिया खोलामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिएपछि बाघलाई बेहोश बनाई त्रिभुवन राष्ट्रिय निकुञ्ज तर्फ लगिएको टोलीले जानकारी दिएको छ बाघले मानिसको ज्यानै जाने गरी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए बाघको आक्रमणबाट गत असार तीस गते बाख्रा चराउन जंगल गएका त्रिवेणी सुस्ता आठका छत्रमाया सिन्जालीको ज्यान गएको थियो विभिन्न प्रलोभन देखाएर बालबालिकाहरूले लगाएको सुन र चाँदीका गहना चोरी गर्ने एक गिरोहलाई नेवाल प्रवासीको इलाका प्रहरी कार्यले कावासूतीले पक्राउ गरेको छ खेल्न निस्किएका बालबालिकाहरू घर फर्कदा उनीहरूले लगाएको गहना हराएर आउन थालेपछि चिन्तित भएका रजहरका स्थानीय बासिन्दाहरूले प्रहरीलाई खबर गरेपछि खोजी गर्दै जाँदा प्रहरीले चोरी गर्ने गिरोह विभिन्न बजार क्षेत्रमा त्यस्तो गिरोहहरू सक्रिय रहे पनि ती चार जनालाई प्रहरीले र पक्राउ गरेको जनाएको छ पक्राउ परेकाहरूबाट बाल लगाउने गरेको सुन तथा चाँदीका मुन्द्रा र बाला फेला परेको छ पक्राउ पर्नेमा नवलपरासीको अमरापुरी बाँचका सागर सापोटा पारस महतो धादिङका विश्व राजोप्रेती र रा काठमाण्डु सीता पाइलाका गजेन्द्र लिम्बु रहेका छन् पक्राउ परेका उनीहरूलाई चोरी र सार्वजनिक एन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कावसुतिले चिदोबुन जिल्ला अदालत बार एसोसिएसनमा चुनावी सरगर्मी बढ़ेको छ यही साउन तेइस गते हुने जिल्ला अधिवेशनका लागि दुईवटा प्यानलले उम्मेद्वार घोषणा गरेर चुनावी मैदानमा उत्रिएको हो प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीएलए र प्रजातान्त्रिक कानून व्यवसायी संगठन डीएनए चुनावी मैदानमा उत्रिएको अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ पीएलए में मा, एमआलए माओवादी नेकपा माओवादी राप्रपा स्वतंत्र कानून व्यवसायी रहता सन्न डीएलए में क्रेस स्वतंत्र लगायत अन्य संगठन का कानून व्यवसायी रहता सन्न पार्षद सहित बीस जना का दुई समूह का चालीस जनाक उदारी पर जिल्लामा कुल एक सय सत्तरी कानून व्यवसायीहरू रहेकामा करिब जना अनुपस्थित हुने सम्भावना रहेको बार एसोसिएसनले जनाएको छ पीएलए तर्फ अध्यक्षमा चुडामणि सापकोटा उपाध्यक्षमा भोलानाथ नेपाल सचिवमा नुन राज सिलवाल कोषाध्यक्षमा वामदेव अधिकारी चुनावी मैदानमा रहनु भएको छ त्यस्तै पीएलए तर्फ सीताराम कडेल महेश नेउपा सूर्य बोहरा विष्णु वास्तोला विनोद मिश्र विकास गुरूङ र विश्वराम महतोले सदस्यमा उम्मेद्वारी दिनु भएको पनि श्रेष्ठले जानकारी दिनुभयो यस्तै कण्ठ अधिकारी उपाध्यक्षमा मुन्ना विक्रम खाती सचिवमा धर्मराज वाग्ले र कोषाध्यक्षमा लक्ष्मी प्रसाद पाठकले उम्मेद्वारी दिनुभएको छ सदस्यहरूमा बेनी कृष्ण भट्टराई सुरेन्द्र राज सुवेदी विष्णुहरि कोइराला बलराम पौडेल श्रीराम दवाड़ी कमल कोइराला र राधा उपाध्यायले डीएलएबाट उम्मेद्वारी दिनुभएको बार चितवनका अध्यक्ष श्रेष्ठले बताउनु अहिले प्रतिस्पर्धामा उत्रिएका प्रतिनिधिहरू मत माग्न र आफ्नो पक्षमा पार्न व्यवसायीसँग भेटघाटमा व्यस्त रहेका छन् दियालेका उम्मेद्वार चुनामणि सापुटाले आफू स्वतन्त्र रहेकाले सबैले मत दिएर जिताउने विश्वास व्यक्त गर्नु भएको छ त्यस्तै अर्का प्रत्याशी नीलकण्ठ अधिकारीले पनि आफूले नै जित्ने दावी गर्नुभएको छ पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ तरकारी र खाद्यान्नमा विषादीको प्रयोग न्यूनीकरण गर्न के गर्न सकिएला ए कानून कड़ा पर्छ बी जनचेतना बढ़ाउनुपर्छ र सी प्रांगारिक विषादीको प्रयोग गर्ने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 पालो ट्राफिक खबरको यति बेला नानगढ़ हेटौँ बिरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ़ मुगलिन मुगलिन नौविसे काठमाण्डु सडक खण्ड मुगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ परासी बुटुवल सड़क खण्ड पनि खुल्ला छन्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 अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहान पानी पर्न सक्ने र दिउँसो बादल लाग्न सक्ने महाशाखाको भनाइ छ मौसम भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 यदि इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो रेडियो रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लूब्ल डट रेडियो अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको विहान सात बजेको अर्पण स्थानीय समाचार सकियो अनिता आर्याल विदा